विवादका कारण एमालेमा एक सय एघार जना प्रतिनिधि मनोनयन नहुने देखिएको छ विधानमा नवौ महाधिवेशनको लागि केन्द्रीय कमिटिले पाँच प्रतिशत अथा जनाको मनोनयन गर्ने व्यवस्था रहेको छ तर नेताहरूले आफ्नो पक्षका प्रतिनिधि धेरै मनोनित गर्नु पनि अडान राखेपछि सहमति हुन नसकेको हो प्रतिनिधि मनोनयन गर्न हिजो वर्षको स्थायी कमिटी बैठकमा दक्षका प्रत्याशी माधव नेपाल र केपी ओली पक्ष दुवैले आफ्नो पक्षमा धेरै प्रतिनिधि दावी गरेपछि विवाद बढेको छ हिजोदेखि नै बन्द सत्र शुरू भएको र अध्यक्ष मण्डल गठन भइसकेकोले अब प्रतिनिधि मनोनयन हुने सम्भावना कम रहेको एक नेताले कर दिएका छन् तर आज पनि शीर्ष नेताहरूबीच प्रतिनिधि ने मनोनयन ने बारे छलफल गर्ने तयारी छ आसउने सत्रमा अध्यक्ष झनलाल आफ्नो राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ बन्द सत्रमा अध्यक्ष खनालले यसअघि नै टेबल गरेको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता ठाकुर गैरीले भयो यस्तै बन्द सूत्रमा महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र सचिव युवराज किवालीको विद्यालय संशोधन मस्यौदा पेश हुनेछ यी सबै दस्तावेज पेश भएपछि समूह विभाजन गरी छलफल गर्ने कार्यक्रम रहेको छ नेपाली कंग्रेसको पदाधिकारी बैठक बसिरहेको छ प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा नयाँ आर्थिक वर्षको बजेट समसामिक राजनीतिक परिस्थिति संविधान निर्माण लगायतका विषयमा छलफल भइरहेको सहमन्त्री प्रणबहादुर खड्काले जानकारी दिनुभयो बैठकमा संसदीय दल र केन्द्रीय समिति बैठकमा उठेको विषयको समीक्षा तथा छलफल समेत हुने खड्काले बताउनुभयो खड्का अनुसार चार दिनसम्म बसेको संसदीय दल र केन्द्रीय समिति बैठकमा नेताहरूले उठाएका ई संबोधन करे कसरी अगि बढ़ सकने विषय में समीक्षा समेत होने बैठक में सरकार में रहकर कंग्रेस का सब मंत्री सहभागी राजधानीमा जारी नेकपा माओवादी केन्द्रीय सब कमिटिको बैठक आज पनि बस्दैछ पार्टी कार्यालय बुद्ध नगरमा अहिले केही भेरमा बस्ने बैठकमा यसअघि पेश भएका प्रतिवेदनमाथिको छलफल जारी रहने सचिव देव गुरुङले जानकारी दिनुभयो तीन दिनदेखि जारी बैठक अझै केही दिन चल्ने पनि उहाँले जानकारी दिनुभयो बैठकमा दक्षमोहन वैदिकको राजनीतिक प्रतिवेदन पेश भएको छ भने नेता नेत्र चन्दले छुट्टी प्रतिवेदन पनि पेश गर्नु भएको छ इजिप्त सरकार ने बजेट घाटा कम फंदे न फंदे को कर विद्युत महसूल और ईंधन को मूल्य में भारी वृद्धि तैंकोरकार ने ईंधन में दिद्द आयोदान समेत कटौती अना पांच वर्ष भींधन को घाटा समयसन करने भरकार ने अदान को कटौती सहित ईंधन को मूल्य बढ़ाए बीबीसी ने सुना हाल ईजिप्त सरकार ने ईंधन मूल्य भा आधा सस्तों में बिक्री करते आय र विश्वकप फुटबल प्रतिर्गत सेमीफाइनल प्रवेश का दुईटा खेल होते आज बेलुका पौने दस बजे हुने पहिलो में अर्जेन्टिना र बेल्जियम भेट्नेछन् त्यस्तै भोलि बिहान पाउने दुई बजी हुने अर्को खेलमा नेदरल्याण्ड र कुष्ठ रिका भेट्दैछन् यसअघि गई राति भएका क्वार्टर फाइनलका खेल जित्दै जर्मनी र ब्राजिल सेमी फाइनलमा प्रवेश गरिसकेका छन् हिजो बेलुका भएको खेलमा जर्मनीले बलियो प्रतिद्वन्दी फ्रान्सलाई एक सुन्ना गोल अन्तरले हराउन सफल भएको हो यस्तै आज बिहान भएको दोस्रो क्वार्टर फाइनलमा कोलम्बियालाई दुई एक गोलले प्राशित गर्दै ब्राजिल सेमी फाइनलमा प्रवेश गर्न सफल भएको से फाइनल सेमिफाइनलमा जर्मनीले घरेलु टोलीको सामना गर्नुपर्नेछ अवस्तो बिहान एघार बजेको अर्पण खबर सकियो सुजिता हमाल बिताए नमस्कार